यादले सताउनु माया भनिदिए माया के भने भने हो भनेर सोध्यो भने भने मैले पाउनु र गुमाउनु माया भनिदिएँ सारदा नगरपालिका आठ सल्यान हाल काठमाण्डमा रहँदै का मुक्तक मुक्तकम कृष्ण बिष्टका यिनै मुक्तका चार पंक्तिको वाचन सँगसँगै मुक्त विशेष रेडियो कार्यक्रम सम्वेक मुक्तकीय सहयात्राको यो बहत्तरौं श्रृंखलामा तपाई सबै सबैलाई हार्दिक स्वागत छ मुक्तक साहित्यको संरक्षण अनि सम्वर्धनको एउटा अभियान नवसर्जक अनि अग्रजहरूको साझा चौतारी कार्यक्रम सम्विक मुक्तीय सहयात्रा शुक्रबारको यो रात्री समय बीबीसी नेपाली सेवा सकिए लगतै हामी तपाई यात्रामा जोड़िन आइपुग्छौं र यो यात्रा झण्डै झण्डै नौ बजेर पचास मिनट जाँदासम्म सँगै सहयात्रामा अघि बढ़छ संयोजनमा प्राविधिक मित्र राम बहादुर अनि उत्पादन सहयोगी लोकसन रावल सधैँ जस्तै आज पनि तपाईहरूकै मुक्तको वाचन हुनेछ र तपाईँका मुक्तको वाचन सँगसँगै हामी संगीतमा पनि छलाङ मार्दै मार्दै अघि बढ़नेछौं र यो बसाईमा तपाईँको मुक्तको वाचने किसिममा गर्छौं सम्बेकको यो वसाईमा सुनौ यो संगीत मतलाली गुरास भए मतलाली गुरास भएछ मन मन भारी भूल दिन मन भारी भूल दिन मतलब पूरा भय नदे मलाई धेरै माया आन्छ फेरि नदे मलाई धेरै माया आश हुन्छ फेरि निल्नु न ओकेल्नुको गा सुन्छ फेरि चम्किलो त्यो जुन हेर्दा दह लाग्छ अझै नदेऊ मलाई धेरै माया आश हुन्छ फेरि नि ओखेल्नुको गा चम्किलो त्यो जुन हेर्दा डाह लाग्छ अझै छैन लोकेन्द्र आचार्य आशुका मुक्तका चारप्तिको वाचन सँगै तपाईँलाई सम्वेक मुक्तकीय सहयात्राको यो बहत्तरौं श्रपाको मुक्तहरूमा आवाज जोड्नका लागि छौका अघि बढ़ाउनु छ संगीतमा छलाङ मारिसकेका छौ अब मुक्तकमा स्पन्दित हुनु छ तपाईका मनका ती सम्वेकहरू तपाईँले मुक्तकका चार पंक्तिमा समेट्नु भएको छ तिनी चार पंक्तिका तपाईँका सम्वेकहरूमा आवाज जोड्ने कसैलाई धन कसैलाई मन चित्त ुझ्ने बाटो बाहिर सबैको सामु हाँसु भित्र घाउको खाटो सुखमा त दुश्मनले निसी हाँसी म खोज्दैछु दुखलाई पनि आफ्नै ठान्ने बाटो नवराज चिन्तनका यी मुक्तकमा हामीले आवाज मिसायौं कसैलाई धन कसैलाई मन चित्त बुझाउने बाटो बाहिर सबैको सामु हाँसो भित्र गाउको खाटो सुखमा त दुश्मनले नि साथ दिन्छन् हाँसी हाँसी म खोज्दैछु दुखलाई पनि आफ्नै ठान्ने बाटो पक्कै पनि सुखमा हर कोही आफ्ना हुन्छन् जो दुःखमा साथ दिन्छन् तिनै नै आफ्ना हुन् नवराज चिन्तनका यी मुक्तकमा हामीले आवाज छोडेका छौं यो आवाज अघि बढ़ाउँदै गर्दा भुरी गाउँका मुक्तक मन कुसब थापाको मुक्तमा हामी गर्छौ म अलपत्र पढिन म अलपत्र पढिन यदि म अलपत्र पढ्दिन गए हुन्छ कुनै अवरोध गर्दिन गए हुन्छ यदि मेरो जीवनबाट जाने निर्णय नै हो भने तिमी म मर्दिन गए हुन्छ था इन्द्रको दरबार कत्रो छ थान्न कसको मनको आकार कत्रो छ कुवालाई नै सिंगो संसार थान्छ भ्यागुताले कसलाई के थाहा इन्द्रको दरबार कत्रो छ थाहै हुन कसको मनको आकार कत्रो छ कुवा कत्रो छ सुभाष चन्द्र भण्डारी त्रिपुरा सुन्दरी तिन सिन्धुपाल्चोक हाल्सी कोला काठमाडौँमा रहनुभएका मुक्त मनको यो मुक्त चार पक्तिमा छौ हामीले छलाग मार्दै गर्दा जीवनसँग नजिक रहिरहेका छन् यी मुक्तका शब्दहरू पक्कै पनि मुक्तक समग्र साहित्य नै भन्दा पनि फरक नपर्ला साहित्यले जीवनमा घटेका प्रत्येक घटनाहरूलाई एउटा शब्दमा आउने काम गर्छ र छोटो मिठो लघुविधा मुक्तको वाचन गरिरहेका छौट वि एउटा यस्तो विकल्प अपनाएको छु प्रियसी आफ्नो एउटा यस्तो विकल्प खबर पठाएको छु आफ्नो रूप नहेर्नु अरूको खानदान नहेर्नु छुट्टिनु पूर्व उनीलाई यही सम्झाएको छु नगरपालिका जाजरकोट हाल खुरा सुर्खेतमा रहनुभएका पुष्कर पराग चन्दी पङ्क्तिमा पुग्छौ र धादिङका मुक्त मनको आवाज कुशल रिजाले एक भएको बन्द भएको दिलको ढोका ढक बनाएर एक सच्चा प्रेमको प्रेमलाई दिलको ढोका ढकढक बनाएर एक सच्चा प्रेमीको प्रेमलाई नाटक बनाएर फेरि पनि यही बाटो सवार गरे एउटा मान्छे घाइटेमोटो बसेको छातीलाई सड़क बनाएर तपाईको तपाई तपाई व्यवसायलाई सफल बनाउने सबैभन्दा प्रभावकारी अनि यस क्षेत्रमा विज्ञापन गर्नका लागि सबैभन्दा प्रभावकारी माध्यम हो बर्दियाको भुरी गाउँ बजार रेडियो टाइगर एफएम विज्ञापन सूचना वा सन्देश प्रसारण गर्न र चेतनामूलक रेडियो कार्यक्रम उत्पादन गर्न तथा प्रसारण लगायत संचार सम्बन्धी परामर्शका लागि समेत सम्पर्क गर्नुहोस्का लागि सम्पर्क फोन नम्बर शून्य चौरासी चालिस एकतिस अठासी र अन्ठानब्बे पाँच असी पचास नौ सय एकसठी तपाईँकै गाउँमा तपाईँकै ठाउँमा तपाईँको आवाज सुन्दै हुनुहुन्छ सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर एफएम 88.2 मेगाहर्ज मुक्तक साहित्यको संरक्षण अनि सम्वर्धनको एउटा अभियान नवसर्जक अनि अग्रजहरूको साझा चौतारी सा कार्यक्रम सम्विक मुक्तकीय सहयात्रामा तपाई सबैलाई फेरि पनि हार्दिक स्वागत छ र मुक्तमा छलाङ मार्दैछौ संगीतमा छलाङ मार्दैछौ र रा यो रात्री प्रहारमा तपाईस आवाजमा तंगित हुँदैछौ मुक्तहरूको वाचन हामी गर्दैछौ यति बेला र मुक्तलाई अघि बढ़ाउनै नमिल्ने मुटुभित्रै छन् देखाउनै नमिल्ने खतहरू मुटुभित्रै छन् र त भन्नै नमिलने विगतहरू मुटु पीडा पनि कहिलेकाहीँ औँदा देखाउनै नमिल्ने मुटु मुटुभित्रै छन् र त भन्नै नमिल्ने विगतहरू मुटुभित्रै छन् पीडा पनि कहिलेकाहीँ औधी बल्झिदिँदा जिउन सिकाउने लतहरू मुटुभित्रै छन् गौतम राज शेर्पाले कट्ठाघर भक्तपुरका मुक्तकमनको यो मुक्तमा हामी स्पन्दित भएकाित गर हुँदै गर्दा हामी चितवनतिर पुग्छौ यति बेला रुद्रकडेल आदर्श चितवनका मुक्त मन हाल दक्षिण कोरियामा हुनुहुन्छ पैसाको सम्बन्धलाई सोचौं जति नजिक भए पनि बढाइदिन सक्छ र कसैलाई भन्दै नभनी पैसाको सम्बन्धलाई त्यति हल्का नसोचौ पाइला पाइलामा दुश्मनी मुक्तक साहित्य साहित्यभित्रको एक लघु विधा र मुक्तमा हामी स्पन्दित हुँदैछौ घरी-घरी पिड़ांहुँच घरी-घरी घरी जिन्दगी जिन्दगी जिन्दगी यो नहुनी, नहुनी… त्यो सरल चाहि लघुराम पाखरिन तामाङका यी मुक्तकमा आवाज मिसायो उहाँको स्थायी बसोबास सिन्धुले पके पनि मुक्तक, मुक्तक साहित्यले जीवनमा घटने घटनाहरू वास्तविकताहरू र तपाईँ हामीले देख्ने यथार्थहरूलाई समेटिरहेका हुन्छ र यस्तै समेट्दै गर्दा हिरा सिंह राणा सल्यान हाल दाङको घोराहीमा रहनुभयो कि नारी स्रष्टाको सम्वेगात्मक चार पंक्तिमा हामी आवाज नयनमा तिम्रो याद सजाएर खुशी भ नयनमा तिम्रो याद सजाएर नयनमा तिम्रो याद सजाएर खुसी भए हृदय थियो मन मेरो सम्झाएर खुसी भए पीड़ास मनमा अनि वेदनाश मुटुभरि भन्दिन म तिमीलाई पके पनि भन्दिन म तिमीलाई गुमाएर खुसी भए पनि कसैलाई गुमाइन्छ भने गुमाएर खुसी हुन सकिँदैन केही यस्ता पलहरू हुन्छु न प्रगति खोजिरहेछु खोजिरहेछुट चिज आज भोलि न धन खोजिरहेछु न सम्पत्ति खोजिरहेछुति खोजिरहेछु न प्रगति खोजिरहेछु खोजिरहेछु त म एउटै चीज आज भोलि हो म यो भित्र दुखेको ओखति खोजिरहेछु दीपकी सञ्चालर्क अर्घखाँचेका मुक्त मनको यो मुक्तमा हामीले सा। अधेरीले साम्राज्य जमाउँदै गर्दा हामी तरङ्गित भइरह्यौं प्रविधि संयोजनमा यति बेला रामबहादुर हुनुहुन्छ उत्पादन सहयोगी लोकसङ्घ उत, राहत र आवाज माछु मसौ एउटा अर्को भुक्तकमा हामी स्पन्दित हुन्छौं अनेक सोचेर नानाथरी डरायो भने अनेक सोचेर नानाथरी डरायो भने माया हुँदैन नि अजम्बरी डरायो भने साँचो प्रेमले भोलि न्याय नपाउन सक्छ अनेक सोचेर नानाथरी डरायो भने माया हुँदैन नि अजम्बरी डरायो भने साँचो प्रेमले भोलि न्याय नपाउन सक्छ यो समाज देखेर बेसरी डरायो भने कल्याण सापकटा नेत्रवटी गाउँपालिका पाँच धादिङ उहाँको स्थायी बसोबास र हाल काठमाण्डमा रहनुभएको छ उहाँका मुक्तकहरूमा छलाङ मारेसँगै हामी यो यात्रामा अघि बढ़दैछौ र यो यात्रा अघि बढ़ाउँदै गर्दा मुक्तकमा स्पन्दित एक किसिममा हुन्छ एउटा संगीतमा छलाङ मारौं है, जाओ के मानिस रूप हाहरू चाहिँ रहे घरू भैश्वर को श्वर मानि स्वरू पीडा दुःख दर्शन प्रहर रहे यो मन आफ्नाहरूले हर प्रहर रहे यो मन आफ्नाहरूले लगातार सधैँ नमिठो आफ्नाहरूले कहिले छुराले कहिले कुराले प्रहार गरिरहे हर प्रहर दुखाइरहे यो मन आफ्नाहरूले लगाएर सधैँ नमिठो वजन आफ्नाहरूले कहिले छुराले कहिले कुराले प्रहार गरिरहे आफ्नै हो कहिले सोचेनन् आफ्नाहरूले छवि किरण अधिकारीको यो मुक्तकमा हामीले आवाज मिसाएका छौं सल्यानका मुक्तकम हुनुहुन्छ अब हामी फेरि फर्किएर बर्दियामै आइपुगेका छौं वर्दिया ठाकुरबाबा नगरपालिका एक भो गाउँका मुक्तकम कृष्ण प्रसाद खनाल सुदामाको मुक्तका चार पंक्ति छन् तर हर्पल उसैको याद हृदयमा त फूल भन्थे प्रेमलाई आज कोही मान्छे यो मनदेखि टाढा भएको छ र फूल भन्थे प्रेमलाई सधैँ मगमगाइरहने आज त्यही प्रेम चस्च घोज्ने काँडा भएको छ कृष्ण प्रसाद खनाल सुदामाका इमुक्तका चार पंक्ति थिए म त फूल भन्थे प्रेमलाई प्रेमलाई फूलसँग तुलना गर्नुभयो जो सधैँ मगमगाइरहन्छ सधैँ खुसियाली हरदम छाइरहन्छ तर त्यही प्रेम सम्बन्ध टुंगिसकेपछि ती प्रेम सम्बन्धमा घटेका घटनाहरू र दिने यादहरूले मन कही कतै दुख छ पके पनि स्पन्दित भयौंकमा बाबुआमा हुने श्रीमती घरमा मलाई दुवै चाहिन्छ रोचौ कि म भन्दै मेरो एउटै वाक्य हुनेछ उत्तरमा गल्याङ साथ स्याङजाका सुनिल अधिकारीको यो मुख थियो हामी कार्यक्रममा सम्झेको यो पहिलो पटक हो लाग्छ बगेको खोला फर्केको यो पहिलो पटक हो हिजो देखेको सपना आज मलाई फेरि देख्न मन छ बिर्सेको मान्छेले समझेको यो पहिलो पटक हो लाग्छ बगेको खोला फर्केको यो पहिलो पटक हो हिजो देखेको सपना आज मलाई फेरि देख्न मन छ उनले के छ भनी सोधेको यो पहिलो पटक हो सचिन गौतम तुलसीपुर दाङका मुक्त मनको यो मुक्तकमा छ मारेसँगै स्टुडियो घड़ीमा नौ बजेर पचास मिनट गइसकेको छ अब भने हामी कार्यक्रमको लगभग अन्त्यतिर पनि छौं यो यात्रालाई यहीँनिर विश्राम गराउने बेला हुँदैन टोहोरो हान्न त नियतिले अरूतिरै ताकेर हानेको हो भन्न त भन्छन् टुहुरोको पनि दिन फर्किन्छ झन झन किन जिन्दगीमा कठिन फर्किन्छ हान्न त नियतिले अरूतिरै ताकेर हानेको हो तर किन हो साहित्यको संरक्षण अनि सम्वर्धनको एउटा अभियान नवसर्जक अन्य अग्रजहरूको साजा चौधारी कार्यक्रम सम्भिक मुक्तकिय सह यात्राको यो वसयमा हामीले खगेन्द्र खिलापी पाख्रीवास धनकुटाका मुक्तक मनको यो मुक्तका चारप्तिमा आवाज जोड़ेसँगै आजका लागि तपाईंद्वारा प्रेसित भएका मुक्तकहरूको वाषण हामीले यति नै गरेका छौ यो यात्रा अघि बढ़ाउँदै गर्दा यतिन्दसम्म रहेर साथ दिनुभयो यो सामिप्यता अनि यो आत्मीयता हामी सँगै बाँडिदिनुभयो तपाईँ सबै आदरणीय मुक्तक पारकी मित्रहरूलाई आभार अनि प्रविधि संयोजना बसेर साथ दिनुभयो प्राविधिक मित्र रामबहादुर त्यसै गरी उत्पादन सहयोगी लोकसं रावतलाई पनि हृदय आभार जाँदा जादे मुक्तको वाचन गर्दै म तपाईँहरूको माझबाट तपाईँकी आवाजको सहयात्र सौगात पनि विदा हुने तयारी गर्दैछु सहयोग माग्न नजिक आइदिँदा यो जिन्दगी पनि रुखो छ भित्र आउँदा सम्झिन्छन् बाहिरिँदा बिर्सिदिन्छन् सहयोग माग्न नजिक आइदिँदा बिर्सिदिन्छन् यो जिन्दगी पनि रुखो छाहि चा। चा अनि याद गर्छन् नचाहिँ ई नजर ले तेरी ये मलाई जा लोला सिमरा दुई नजर जल को घड़ा सरी भई रहा न पाए पही